निर्वाचन क्षेत्रमा आज संविधान सभा सदस्य उपनिर्वाचनमा मतदान केही बेरमा शुरू हुँदैछ गत मङ्सिर चार गते सम्पन्न भएको निर्वाचनमा दुवै स्थानबाट विषय उम्मेद्वारले छाडेका चितवन क्षेत्र नम्बर चार काठमाडौँ दुई बर्दिया एक र कैलाली छमा उपनिर्वाचन हुन लागेको हो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 तीन हजार पाँच सय बीस कर्मचारी खटाएको छ त्यही क्षेत्रमा दुई लाख पाँच हजार मतदाताका उम्मेद्वार प्रतिस्पर्धा निर्वाचन आयोगले चार क्षेत्रको उपनिर्वाचनका लागि एघार करोड रुपियाँ खर्च हुने अनुमान गरेको छ सबै ठाउँमा प्रमुख तीन दल बीच प्रतिस्पर्धा हुने देखिएको छ मतदान अहिले केही बेर सुरु भए साँझ पाँच बजेसम्म चल्नेछ यसैबीच संविधान सभाको लागि चितवन क्षेत्र नम्बर सातमा विभिन्न राजनैतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रधानमन्त्री सुशील कोइराले साडेको चितवन क्षेत्र मोर्चामा हुने उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसका तर्फबाट रामकृष्ण घिमिरे नेकपा एमालेका तर्फबाट पार्वती रावल र एकीकृत नेकपा माओवादीका खुशीराम पाखरेनको उम्मेदवारी दर्ता भएको छ एमाले पार्वती उम्मेद्वार पा... राउल यसअघि पहिलो संविधान सभा र दोस्रो संविधान सभाको चुनावमा पनि उठ्नु भएको थियो पार्ने पालका देवहादुर ओस्ती नेकपा मालिकी सृजना रुवाली राप्रपाका रामविक्रम ठकुरी राष्ट्रिय जनमुक्ति पार्टीका जगदेवी गुरुङ नेपाल मजदुर किसान पार्टीका पदम थापा मगर नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाड़ीले जन प्रजातान्त्रिक पार्टीका किरण कुमार अधिकारी नेपाल परिवार दलका केशो आचार्य र स्वतन्त्र तर्फबाट जोखु महत्वको पनि उम्मेद्वार रहेको छ चितवन क्षेत्र नम्बर चारमा पैसठी हजार मतदाता रहेका छन् चितवन क्षेत्र नम्बर चारमा एकतिस मतदान स्थल र एक्कासीवटा मतदान केन्द्र रहेका छन् जिल्ला चितवन क्षेत्र नम्बर चारमा विद्यालय शिवनगरको विश्वझारी मन्दिर गाविस ओडाकाले भवनमा मतदान केन्द्रका लागि बुथ निर्माण गरिएको छ यसैबीच जिल्ला प्रशासनकाले चितवनले सूचना जारी गरी निर्वाचन क्षेत्रभित्र अनुमति प्राप्त सुबारी साधन बाहेक अन्य सुबारी साधन सञ्चालनमा रोक लगाएको छ सुबारी साधनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन चित्न मर्चालाई ब्लक गरी चौधवटा नाका समेत बनाएको छ प्रहरी प्रमुख प्रधुम्न कार्कीले निर्वाचनको दिन एम्बुलेन्स दमकल तथा बिरामी बोकेको सब बोकेका सुवारी साधनलाई भने आगमनमा कुनै अवरोध नगराइने बताउनु भयो निर्वाचन शान्तिपूर्ण र रहित बनाउनका लागि साहित्यमुख धिकारी शिवराम गेलालको संयोजमा अनुगमनका लागि विशेष टास्क फोर्स समेत बनाइएको छ जिल्ला स्तर सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको टोलीसित निर्वाचनको अनुगमनमा रहनेछ निर्वाचनमा निर्वाचन समयमा कुनै स्थानमा समस्या उत्पन्न भए पाँचदेखि दस मिनट भित्र कर्मी पुग्ने व्यवस्था प्रहरी र नेपाल प्रहरीको निर्वाचनमा खटिएका छन् निर्वाचन आयोग तथा विभिन्न संघ संस्थाहरूले समेत प्रतिनिधिहरू खटाइसकेका छन् मतदान केन्द्रबाट मतपेटीका दुई घन्टा भित्र सदरमुकाम ल्याउनका लागि हरेक मतदान केन्द्रमा एक बसको व्यवस्था मिलाइएको चितवनका जिल्लाधिकारी नरेन्द्र राज शर्माले जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद काले मतदानका लागि अशक्त वृद्ध गर्भवती महिला लगायत मतदाताका लागि छुट्टै व्यवस्था गरिएको जानकारी दिनुभयो उपनिर्वाचनमा मतदाता परिचय पत्र नभइकन पनि भोट ाल्न पाउने व्यवस्था गरिएको छ फोटोसहितको मतदाता नामावलीमा नाम रहेको तर मतदान गर्न परिचय पत्र नभएको अवस्थामा निस्कु मतदाता नामावलीमा रहेको नाम र विवरण मेलखाने नेपाली नागरिकताको प्रमाणपत्र जग्गा धनी प्रमाणपत्र वा सुवारी चालक अनुमति पत्र, पत्र वा नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताहरूको परिचय खोल्ने तस्बिरसहितको अन्य कागजातको आधारमा पनि उपनिर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाइएको छ नेकपा एमालेका पोलेट ब्यूरो सदस्य रघुजी पन्तले नवमहाधिवेशनबाट वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बन्ने दावी गर्नुभएको छ पूर्वी चितवनको रत्नगरमा हिजो भएको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता पन्तले सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको हुनाले माधव नेपाल सर्वसम्मत अध्यक्ष भन्ने दावी गर्नुभयो नेपाल निकटका ने नेता पन्तले पार्टीले माधव नेपालको विकल्प खोज्न नहुने पनि बताउनुभयो कम्युनिष्ट पार्टीमा वैचारिक बहस र छलफल हुने भन्दै वहाँले नव महाधिवेशनले पार्टीलाई एक एकताबद्ध बनाएर लैजाने बताउनुभयो पवित्र कर्तव्य निष्ठ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा माधव नेपालले ठूलो भूमिका खेलेको प्रसंग उल्लेख नेता पन्तले नेपाललाई अध्यक्ष बनाउनुपर्ने दोहोराउनु भयो भेटमा पुलिट ब्यूरो सदस्य एवं नारायणी अञ्चल सह इन्चार्ज नागेन्द्र चौधरी केन्द्रीय सदस्य झिल्लु तिवारी सुभाषद कृष्ण भक्त पोखरेल केन्द्रीय लेखा आयोगका सदस्य विरोध खतियो महाधिवेशन प्रतिनिधि कृष्ण खनाल क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ ज्येष्ठ नागरिक विष्णु घिमिरे रत्नगर इन्चार्ज नारायण गोपी नेपाल घिमिरे लगायतले बोल्दै नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधव नेपाल ने अध्यक्ष बन्ने बताएका थिएशतामा भएको थियो राजनीतिक रूपबाटै आफूहरू पीडित रहेको मुस्लिम समुदायका अगुवाहरूले गुनासो गरेका छन् मदनी जामै मस्जिदको आयोजनामा नानीघटमा हिजो आयोजित एक दिने धार्मिक सभामा बोल्दै उनीहरूले राजनीतिक दलले सहयोग नगर्दा आफ्ना मुद्दाहरू ओझेलमा परेको दुःखेसो पोखेका छन् चुनावका बेला विभिन्न आश्वासन देखाउने त्यसपछि व्यवस्था गर्ने दलहरूको प्रवृत्तिका कारण आफूले सम्मानको आत्मअनुभूति गर्न नसकेको बताएका हुन् मस्जिदका गुरु मोहम्मद सलमानले राज्यले आफूलाई देशको दिलाउन नसकेको धिम धर्मको सम्मान हुन नसकेको भन्दै अब पनि नयाँ संविधानमा आफूहरूको हक अधिकार सुनिश्चित गर्न उहाँले माग गर्नुभयो इस्लामको सन्देश दिने उद्देश्यले धार्मिक सुभावको आयोजना गरिएको आयोजकले जनाएको छ कार्यक्रमको सम...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 चितवनको बगौडा अस्पताल माडी बसन्तपुरमा रेडियो एक्सरे मेसिनको दक्ष प्राविधिक नहुँदा एक्सरे मेसिन लामो समयदेखि थन्किएर रहेको छ स्वास्थ्य नेपालको आर्थिक सहयोगमा दुई लाख अस्सी हजारमा तीन वर्ष अगाडि माडीको बगौडा अस्पतालमा ल्याइएको भए पनि त्यसलाई सुचारू गर्न दक्ष प्राविधिक नभएकाले माडीका बिरामीहरू भरतपुर धाउन बाध्य रहेका छन् जिल्ला जनस्वास्थ्य कार्य चितवनलाई पटक पटक आग्रह गर्दा समेत जनस्वास्थ्य कार्यले खासै चासो नदिएको बगौडा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष देवीलाल पौडेलले जानकारी दिनुभयो सरकारको निर्णयबाट मङ्सिर चार गते प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा परिमार्जित भएर बगौडा अस्पताल, अस्पताल बनेको थियो केही समय अगाडि स्थानीय प्राविधिकले सो चलाए पनि अहिले प्राविधिक नभएकाले सो मेसिन अध्यक्ष पौडेलले बताउनु भयो स्थानीयलाई तालिम दिएर सो मेसिन गर्न व्यवस्था व्यवस्थापन समितिले जिल्ला जनस्वास्थ्य कार्यालयलाई आग्रह गरेको समेत उहाँले बताउनु यता जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गोधारले भने प्राथमिक स्वास्थ्य केन्द्रमा पहिले दरमन्दी नभएकाले नचलेको र अहिले अस्पताल भएपछिको समयमा दरमन्दी भए पनि सबै कर्मचारीहरू साउनमा माडेको बगौडा अस्पतालमा जाने भएकाले साउनबाट रेडियो एक्सरे मेसिन सुरु सुचारू हुने बताउनु भयो बगौडा बगोडा अस्पतालमा तीनजना डाक्टर दुईजना एसए पाँचवटा स्टाफ नर्स तीनजना अनबी एक सना अव ल्याबमा दुई तथा प्रशासनमा एक खरिदार र तीनजना काले सहयोगीको दरबन्दी रहेको छ यो दरबन्दी पूरा भएपछि माडीवासीहरू भरतपुर धाउन नपर्ने देखिएको छ गोपाल अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीसहित पाँचवटा कम्युनिष्ट पार्टीबीच राष्ट्रिय राजनैतिक अभियानमा कार्यगत एकता गर्ने सहमति भएको प्रति तपाईँको प्रतिक्रिया के छ ए राजनैतिक सङ्क्रमणकाललाई निकासी नहोला भै कङ्ग्रेस र एमाले चुनौती दुई दिनको घामसायाँ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 ट्राफिक खबरको यति बेला नानगटे टोणा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुग्लिन मुग्लिन नौ विशेष काठमाडौँ सडक खण्ड मुग्लिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर को साथ मा, फोटो पॉइंटल कलर लैब एंड सौन फोन नंबर शून्य छपन्न पांच तिरसठी शून्य मोबाइल नंबर अंठानब्बे पचास एकसठी सात सौ तिरचाली हिन्ह सात बजे समाचार सकिए सुजिता हमल बिता नमस्कार